नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियोफणसँगै इन्टरनेट अनलाइनमा भएको बिहान दस बजेको अर्पण समाचारमा स्वागत छ म ध्रुवराज कनालमा अहिलेसम्म पछिल्लो राजनैतिक घटनाक्रमका विषयमा छलफल गर्न कंग्रेस पदाधिकारी बैठक बस्दै सरकार र मोहन वैद्य नेतृत्वको तेत्तिस दलीय मोर्चा बीचको वार्ता सहमति नजिक मतदाता नावलीमा छुटेकाको नाम दर्ता गराउन सुरु अध्यक्ष कनालको निर्देशन विपरीत युवा संघले आज धरानमा राष्ट्रिय महिला भेला गर्दै इजिप्टमा भड्किएको पछिल्लो हिंसामा कम्तीमा अस्सी जनाको मृत्यु फिलिपिन्समा भएको डुङ्गा दुर्घटनामा चौबिसजनाको ज्यान गयो र इमर्जिङ टिम्स कप क्रिकेटको उद्घाटन खेलमा नेपाल विरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै नेपाल सामु निरीह देखेको अफगानिस्तानको खराब प्रदर्शन यापन तथा जीवन गुजार्नका लागि समाचार विस्तारमा नेपाली कंग्रेसको पदाधिकारी बैठक आज बस्दैछ पार्टी कार्यालय सानेपामा दिउँसो दुई बजेपछि बस्ने बैठकमा पछिल्लो राजनैतिक घटनाक्रमका बारेमा छलफल हुनेछ बैठकमा निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन भइरहेको पहलबारे पनि छलफल हुनेछ यसैबीच नेपाली कंग्रेसका सभापति सुशील कोइरालाले आजबाट उच्च स्तरीय समितिको नेतृत्व दोस्रो पटक सम्हाल्नुहुने भएको छ चुनावी सरकारलाई सहयोग गर्न र राजनैतिक मुद्दा मिलाउन गठन भएको चार दलीय उच्च समिति में प्रत्येक एक एक महिनामा पाले-पालो नेतृत्व करने सहमति भे अनुसार कोइरालाले दोस्रो पटक समितिको नेतृत्व सम्हाल्न लाग्नु भएको हो एकीकृत एक माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक महिने कार्यकाल सकिएपछि शुक्रबारबाट सकिएपछि कङ्ग्रेस सभापति कोइरालाको काँधमा पुनः समितिको नेतृत्व आएको हो समितिले निर्वाचनका विषयमा दलहरूबीच रहेका विवादित विषयमा सहमति जुटाउन र चुनावी प्रक्रियाप्रति असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याइ चुनावमा लैजान प्रयास गरिरहेको छ गत चैत्रमा गठित उच्च स्तरीय समितिमा सुरुमा प्रचण्डले संयोजक त्यसपछि सुशील कोइर्ला झलनाथ खनाल र विजय कुमार गक्षदारले संयोजकत्व गरिसकेपछि पुनः प्रचण्ड संयोजक बन्नु भएको थियो सरकार र मोहन वैद्य नेतृत्वको तेत्तिस दलीय मोर्चा बीचको वार्ता सहमति नजिक पुगेको छ नेकपा माओवादी संविधान सभा चुनावमा सहभागिताका लागि सकारात्मक भएको हो शुक्रबार राति सकेको वार्तामा नेकपा माओवादी चुनावमा सहभागी हुन सकारात्मक भएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री माधव पौडेले जानकारी दिनुभयो नेकपा माओवादीका नेता देव गुरुङले वार्ता सकारात्मक भएको बताउनु आइतबार फेरि वार्ता गरेर निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् वार्तापछि वातावरण सहज भएको र अन्तर्वस्तुमा छलफल गर्न भोली आइतबार फेरि वार्ता हुने नेकपा एकीकृतका नेता के बी गुरूङले जानकारी दिनुभयो गोलमेज सभाका लागि सहजकर्ताको भूमिका निर्वाह गर्न नेकपा माओवादी नेतृत्वको दलीय मोर्चाले राखेको प्रस्तावलाई सरकारले सकारात्मक रूपमा लिएको जनाएको छ आजदेखि फेरि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सुरु गरिएको छ गत असार मसान्तसम्म मात्र समय सीमा तोकेर नामावली सङ्कलन गरेको निर्वाचन आयोगले राजनैतिक दलहरूको दबावमा एक साताका लागि पुनः खुल्ला गरेको हो संविधानसभा चुनावको परियोजनका लागि दुई असार मसान्तसम्म अठार वर्ष पुरा भएका नेपाली नागरिकले मतदाता नावलीमा दर्ता पाउने आयोगले प्रष्ट पारेको छ आजदेखि देशका सबै जिल्ला निर्वाचन कार्यालयमा गएर दर्ता गराउन सकिने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिनुभयो उच्च स्तरीय राजनैतिक समितिको आग्रहमा आयोगले एक हप्ता नामावली सङ्कनका लागि म्याद थप गरेको हो मङ्सिर चार गतेको चुनाव गर्नका लागि एक हप्ताभन्दा बढी समय थप गर्न नसकिने आयोगले यसअघि नै बताइसकेको छ अहिलेसम्म एक करोड एक्काइस लाखले फोटो सहितको मतदाता नावलीमा नाम दर्ता गराए पनि यो 2064 हजार चौसठी सालको भन्दा पचपन्न लाख कम हो अध्यक्ष जलनाथ खनालको निर्देशन विपरीत युवा सङ्घले धरानमा आज राष्ट्रिय महिला भेला गर्दैछ आशर भोलि हुने युवा सङ्घको राष्ट्रिय महिला भेलाले महिला युथ फोर्स गठन गर्ने जनाइएको छ अध्यक्ष खनाल वरिष्ठ नेता माधव कुमार नेपाल बेलाको विपक्षमा उभिए पनि नेता केपी शर्मा ओली लगायतका नेताहरू त्यसको समर्थनमा उभिएका छन् बेलामा सहभागि न उपाध्यक्ष विद्या भण्डारी महासचिव ईश्वर पोखरेल सचिव शङ्कर पोखरेल लगायतका नेताहरू दौरान पुगिसकेका छन् बेलाको उपाध्यक्ष विद्या भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ इजो सकेको केन्द्रीय समितिको बैठकले समानान्तर बेलाको आयोजना गर्ने झब्बट रावल सूर्य ढकाल दिल पन्तलाई स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको छ संगठनको नीति नियम विपरीत चलेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको अध्यक्ष महेश बस्नेतले बताउनुभयो एक महिनाभित्र चित्त बुझ्दो जवाफ नदी कारवाही गर्ने निर्णय बैठकले गरेको छ युवा संघ दुई गुठमा विभाजित भएपछि एमाले अध्यक्ष जलनाथ खनालले हिज सब बैठक तथा भेला स्थगित करना लिखित निर्देशन दुनिया निर्देशन लत्या बस्ने तक बैठक चलाको असंतुष्ट पक्ष स्थगित कर उपाध्यक्ष झपट रावल दिलकुमारी पन्त सूर्य ढकाल राजु गुरूङ सचिव नरेश कुमार साई मन्जु यादव सरोज दिलु विश्वकर्मा हस्तबहादुर साई क्रान्ति बुर्लाकोटी र अशोक चन्दले संयुक्त विज्ञप्ति प्रकाशित गरी बस्नेते एकलाई अघि बढ्न खोजेकाले समस्या उत्पन्न भएको आरोप लगाएका छन् <स्थ> नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो सीआईबी ले को रूप में चुन राज गुरुंग अर्थ दीपक मनांगे पक्रेको छ अवै सम्पत्ति कमाएको चन्दा कुदपिट लगायतका अभियोग लागेका मनाङ्गेलाई सिआइबीको टोलीले गैराती काठमाडौँको श्रीमहलबाट पक्रेको हो विशेष सूचनाका आधारमा मनाङ्गेलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ उनीमाथि अनुसन्धान भइरहेको छ सम्पत्ति शुद्धिकरण विभागले झण्डै पन्ध्र करोड अवैध सम्पत्ति रहेको भन्दै उनीमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो अब पालो अर्पणजनावाजको अर्पणजना आवाजमा हाम्रो प्रश्न छ एमाले अध्यक्ष जलनाथ खनालको निर्देशन पार्टीकै महासचिव र सचिवले उल्लङ्घन गरेको प्रति तपाईँको विचार के छ ए युवाहरूको सम्मान होला बी पार्टीमा द्वन्द्व निम्ताउने काम र सी नेतृत्वलाई चुनौती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 पालो ट्राफिक खबरको यति बेला नारायणगढा बिरग सडक खण्ड खुल्ला छन् त्यसै गरी नानगढ मुगलिन मुगलिन औ विषेक काठमाडौँ मुगलिन दमली पोखरा नारायण टोल सडक खण्ड पनि खुल्ला छन्सट्ठी सात सय त्रिचालिस विदेशका समाचार इजिप्टमा भड्किएको पछिल्लो हिंसामा कम्तीमा अस्सी जनाको मृत्यु भएको छ कैयौं घाइते भएका छन् राजधानी कायरोका विभिन्न इलाकामा प्रदर्शनमा उत्रिएका अपदस्थ राष्ट्रपति मोहम्मद मर्से समर्थकहरूको प्रदर्शन रोक्न सुरक्षाकर्मीले गोली प्रहार गरेको थियो यसअघि गत बुधबार मात्रै मर्से समर्थकहरू बताएका छन् अहिले कायरो लगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ महत्वपूर्ण स्थानमा सुरक्षाका लागि सेनालाई तैनाथ गरिएको छ उता फिलिपिन्समा एक ढुङ्गा मालबाह जहाजसँग ठक्कर खाँदा कम्तीमा चौबिसजनाको मृत्यु भएको छ करिब तीन सय भन्दा बढी बेपत्ता भएका छन् डुङ्गामा करिब सात सय व्यक्ति सवार रहेको बताइएको छ फिलिपिन्सको दोस्रो ठूलो सहर सेबु बन्दरगाहबाट आउँदै गरेको डुङ्गा दुर्घटनामा परेको थियो जहाजसँगको ठक्करका कारण डुङ्गा नदीमा डुबेको छ उता जहाजमा भने चालक दलका पैँतिस सदस्य सवार रहेका थिए खेल समाचार इमर्जिंग टिम्स कप क्रिकेटको उद्घाटन खेलमा नेपाल विरुद्ध अफगानिस्तानले अहिले ब्याटिङ गरिरहेको छ सिङ सिङ्गापुरको पादाङ मैदानमा टस हारेर ब्याटिङको निम्त पाएको अफगानिस्तानले बयालिस दशमलव एक ओभर खेल्दै सात विकेट गुमाएर मात्र एक सय अठाइस रन जोडेको छ नेपालका लागि पहिलो सफलता अविनाश कणले हाथ पारे हुसिंग नेपाली बसंत रेग्मीले चार विकेट लिखने शरद चंद्र साउद एक रगरपुंड एक एक विकेट लिख क्रिज में रहकर अफगानिस्तान का सागर चौबीस रुलबंदीन नाइव सात रन बना क्रिज में रहकर यसअघि भएका खेलमा नेपालले अफगानिस्तानलाई एकपल्ट मात्र हराउन सकेको छ त्यसैले नेपाली टोलीका लागि अफगानिस्तानसँगको खेल निकै चुनौतीपूर्ण हुन सक्नेछ आइसिसी ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट चरणको तयारीका लागि पनि यो प्रतियोगिता नेपालका लागि निकै महत्त्वपूर्ण छ समूह एमा रहेको नेपालका पाकिस्तान र भारत जस्ता बलिया टिम प्रतिस्पर्धी रहेका छन् निकै बलिया टोलीसँग प्रतिस्पर्धा गर्नुपर्ने यस प्रतियोगिताबाट नेपालले ट्रफीको भन्दा पनि अनुभवको अपेक्षा गरेको छ उता विश्वकै बहुचर्चित इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ पहिलो दिन सात खेल हुँदैछन् उद्घाटन खेलमा लिबरपुलले भ्रमणकारी टोली स्टोक सिटीको सामना गर्नेछन् यसै साबेक विजेता म्यान्चेस्टर युनाइटेडले स्वान्से सिटीसँग प्रतिस्पर्धा गर्दा आरसनएलले को सामना गरने कुल टोली को सहभागिता रहने प्रीमि लीग में कार्डिव सीटी क्रिस्टल प्यालेस रिटी जारी सीजन का टोली हु फुटबल लीग चैंपियनशिप को शीर्ष तीन स्थान में अटौन सफल भीन टोली प्रिमियर लीग में बड़ुआ भैया तथा स्पेनिश फुटबल लीग लागा को नया सीजन आज बाज तीन खेल हो कुलबीस टोली प्रतिस्पर्धा करने लागा में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 मतदाता नावलीमा छुटेका भड्केको असी जनाको मृत्यु फिलिपिन्समा भएको डुङ्गा दुर्घटनामा चौबिस जनाको ज्यान गयो र इमर्जिङ टिम्स कप क्रिकेटको उद्घाटन खेलमा नेपाल विरुद्ध अफगानिस्तान ब्याटिङ गर्दै नेपाल सामु निरीहदेखिको अफगानिस्तानको खराब प्रदर्शन अवश्य अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा संसारभरेकै साथ सुनिरहनु भएको बिहान समाचार सकियो सकियोज नमस्कार